सुन्ने कितानमाया खण्ड आठ सान्नानी स्कुल जानै मान्दिनन् म तपाईँको डर देखाएर पठाउँछु तर बाह्र बजेको घन्टी पनि नबितकन भागेर आउँछन् मैले कतिचोटि गाली गरेँ सम्झाएँ आमाले पिटिन् पनि सम्झाइन् पनि तर अह उस्तै छ त्यसै रात शम्शेरले हेराएको कुरा सुनकेशलाई सोधेपछि सुनकेशीले जवाफ दिए कति भू त्यसले त्यस्तो गरेको शमशेरले चिन्तित हुँदै सोधेको थियो बाखस्नु भएपछिदेखि नै ऊ स्कुल जान मन नगरेको मलाई सम्झना छ सुनकेशले सम्झँदै भनी मलाई यो कुरा तिमीले पहिले नै भन्नु पर्दैन माइराले पनि पढ्न मन गरेन यो कान्छलाई राम्ररी पढाउन मन छ मलाई बालाई छोराहरू धेरै पढाउने मन थियो मैले पढिनँ भनेर मन दुखाएका थिए आमा त कतिपल्ट मैले बाको चित्त दुखाएकोमा मसँग रोएकी पनि छिन् अब यो हिराले पनि पढेन भने आमालाई ठुलो पीर पर्छ शमशेरले पीर गरेर भन्यो सुन केही के बेर लोग्नेको अनुहारमा हेरिरही केही बोलिनन् होइन ना, साना नानीलाई हामीले सम्झाउँदै मान्छन् होला तिमीलाई घरको सबै कामको चिन्तामा किन उनको पनि पिर थप्नु हामीले नसके तिमीलाई भनौँला भन्ने आमा र मैले सल्लाह गरेका थियौँ कहिले त कहिले के कहिले के एउटा न एउटा टाउको दुख्ने कुरामा तिमी परिरहेका छौ त्यसैले पनि नभनेको हो सुनके के श्रीले स्पष्टीकरण दिन खोजी भइगो म भोलि त्यसलाई सम्झाउँछु शमशेरले कुरा रात पनि निकै छिप्पिसकेको थियो त्यसपछि उनीहरूबीच केही कुरा भएन हिरा हेर स्कूल त तैँले पढ्नै पर्छ सा। तँ सानो छस् तैँले अहिलेदेखि नै पढ्न छोडिस् भने पछि के गर्लास तँ आजदेखि नै स्कुलबाट भाग्दैनस् बुझिस् बिहान शमशेर हिरालाई आफ्नो अघि राखेर सम्झाउँदै थियो शमशेरले हिरालाई गाली गर्दै गरेन शमशेरले हिरालाई फकाउँदै पढ्नुपर्छ पढेर ठुलो प्र नाम प्रतिष्ठा कमाउनु पर्छ अफिसर बन्नुपर्ने आदि सपना देखाइरह्यो हिरा भने केही नबोलेर मुन्टो निहुराउँदै दाजुका अघि उभिरह्यो शमशेरले आफ्नो खाट अघिल्तिर उभिएको आफ्नो कान्छु भाइलाई धेरै बेरसम्म एकनासले हेरिरह्यो शमशेरभन्दा निकै कान्छु हिरा शमशेरको लागि सन्तान तुल्य प्रिय पनि थियो यसबेला आफू अघि उभिएको बालक अवस्था पार गर्न लागेको हिराप्रति शमशेरको मनमा अघाध स्नेह पलाए आयो हिरा जन्मेको बेला उसका बाले खुसी भएर निवारण नै नगरिकन ना कान्छोको ना, नाम हिरा राखेको कुरा सम्झना आयो शमशेरलाई शमशेरले आफ्नो नजिकै उभिएको हिरालाई समातेर तान्दै आफ्नो काखमा राख्यो ठुलो दाजुले आफूलाई त्यसरी काखमा राखेको देख्दा छक्क पर्यो हिरा हुन पनि केटाकेटीलाई त्यसरी काखमा हाल्ने किसिमको शमशेर थिएन आज शमशेर स्वयम् नै आफ्नो व्यवहारले छक्क पर्दै थियो काखमा कान्छालाई राखेपछि शम्सेरको भावनाको गंगामा बाढी आउन खोज्यो उसैले हिरालाई गालामा मही खायो हिरा झनै छक्क पर्यो आज ठुलो दाजुलाई के भएछ मलाई घिनै यस्तो गरेका होलान? हिराले मन मनमा आफैलाई सोध्यो तर हिराको मनसँग कुनै जवाफ थिएन भन त नानी राम्रोसँग पढ्छ छैन स्कुलबाट भाग्दैन छैन शम्शेरले कमालो आवाजले हिरालाई पुनः फकाउन खोज्यो ठुल दाजु हिराले सम्बोधन गर्यो तर अगाडिका कुराहरू केही भन्न नसकेर चुप बस्यो के भन्छस् भन् त शम्शेरले भाइको कपालमा सार्दै सोध्यो हिरा बोलेन अझ केही बोलेन ठुल म त्यो स्कुलमा पढ्नु त जान्न त्यहाँ केजाङ रिन्जानहरू सबै मिलेर मलाई गिज्याउँछन् उनीहरू सबै मिलेर रबिन सुनिल रमेश अम्बर सावित्री जमुना पार्वती शैलेश विष्णु हामी सबैलाई गाली गर्छन् नेपाली भतुवा भागी जा जानु आफ्नो देश नेपाली भतुवा भागी जा आफ्नो देश भागी जा हाम्रोमा बस्नु लाज लाग्दैन अर्काको देशमा गइजा हामीलाई भेटेपछि यही गीत गाउँछन् तिनीहरू हामीले किन हामीलाई त्यसो भन्छौँ भन्दा हामीलाई जे पायो त्यहीले चुट्छ अस्ति उनीहरूले हानेको ढुङ्गा लागेर अम्बरको टाउको फुटेर रगत आयो. हामी सबै हेड सरकोमा गयौँ सबैले सबै कुरा भन्यौँ हेड केजाङलाई अफिसमा लगेर चुट्नु भयो त्यसपछि छिरिङ लोपेन र पेमा गुरुमाहरू गएर हेड गाली गरेछन् अनि छिरिङ लोपेनले हाम्रो क्लासमा आएर हामीलाई पनि चुटे हिराले एकै सासमा सबै कुरा सक्यो। यस्तो सानो स्कुलमा पनि यति ठुलो कुरा भएको पनि मलाई थाहै छैन यो स्कुल बनाउँदा बाले कति खुसी हुनुभएको थियो बाले त्यति चन्दा सहयोग गरेपछि स्कुलको जुनसुकै क्रियाकलापमा पनि हाम्रा बालाई सोधेर सल्लाह लिइन्थ्यो तर बा खसेपछि स्कुलको कुनै मिटिङमा हामीलाई खबर नै गरेको छैन शमशेरले मनम नै कुरा पहिल्यायो र उसलाई भित्रसम्म चिसो पस्यो त्यसपछि उसले हेरालाई केही भनेन ओहो नानीहरू पनि यस्तो कुरामा आए भने त निकै नराम्रो हुन्छ शमशेरलाई असाध्यै चिन्ता लागेर त्यसपछि हिरा दाजुको काखबाट उठेर गयो शमशेर केही बेर त्यत्तिकै चुपचाप बसिरह्यो बिहानको आठ बज्दै थियो ढिला हुन लागेछ ऊ बिस्ताराबाट हत्तापत्ता उठेर गुसलखानातिर गाग्यो दैनिक क्रियाकै समयमा उसले ठहर गर्यो आज हिरालाई साथै लिएर स्कुलमा हेड सरसँग कुरा गर्न जानु पर्यो ए हिरा म पनि तेरो स्कुल जान्छु चु। लहि छिट्टो तयार पर शमशेरले आफू तयार हुँदै भन्यो म स्कुलबाट फर्केर भात खान्छु सुनके स्त्रीलाई सूचना गरेर हिरालाई अघि लगाउँदै शमशेर स्कुलको लागि हिँड्यो माने मास्तिरको डानामा स्कुल थियो शमशेरको घरबाट स्कुल देखिन्थ्यो तर त्यहाँ पुग्न चाहिँ आधी घन्टै लाग्थ्यो स्कुलको घन्टी भने शमशेरको घरमै सुनिन्थ्यो उनीहरू स्कुल उनी पुग्दा पहिलो घन्टी पढाइ भइसकेको थियो र दोस्रो घन्टीमा सर र गुरुआमाहरू कक्षा कोठातिर जाने चर्खरमा थिए शमशेर अफिस कोठामा भर्खरै पुगेको थियो सर र गुरुआमाहरू पुराना एक दुईजना मात्रै थिए सबै अनुहार भोटेकै थियो आफूले चिनेका सर गुरुआमालाई खोज्यो शमशेरको दृष्टिले तर त्यहाँ बिरानोकै संख्या धेर थियो शमशेर नानी बसौँ न कति कामले आउनुभएको थियो हो, आउनु हो? हेड सरले भोटे सर गुरुआमातिर डराएका आँखाले हेर्दै औपचारिकताको निर्वाह गरे शमशेर हेड सरको अगाडिको कुर्सीमा बस्यो त्यति नै बेला दोस्रो घन्टीको सूचना घन्कायो अप्रिय दृष्टिले शमशेरलाई हेरेर धेर सबैजसो सर गुरुआमाहरू कक्षा कोठातिर लागे के हो सर यस्तो खोइ पुराना गुरुमा र सरहरू कोही पनि छैनन् यी नयाँ जनावर मात्रै छन् नि के हो शम्शेरले एकान्त पाउनसाथ हेडसरलाई सोध्यो हेडसरको अनुहारबाट डरको भाव अझै पुरै रूपमा हराइसकेको थिएन उनी आफ्नो मेझबाट जुरुक्क उठे र प्रवेशद्वारमा पुगेपछि एकैछिन बाहिर निस्केर भित्र पसे यिनीहरू कनसुतले पनि भाग लाग्छन् के गर्नु नानी नोकरी खाएपछि हिजो आज तरबारको धारमा छ नोकरी पुराना सबै गुरुमा र सरलाई एउटा एउटा निहुमा गरे झिक्दै उनीहरूको मान्छे भरिसके उनीहरूले अब मेरो पालो आउन बाँकी छ खोइ के गर्नु के गर्नु धेरै दिनको छैन मेरो पनि यो स्कुलमा अब कति दुःख गरेर यो स्कुल खडा गरिएको थियो तिम्रा बाले पनि कति मद्दत गर्नुभएको थियो एउटा शोकसभा गरौँ भनेको पनि यिनीहरूले मानेनन् यो जात त जङ्गली नै रहेछ नानी बुढा हेडमास्टरले खुया काटे हिराले भनेर आज थाहा पाएँ मैले त पढ्नु नै छोडेछ उसले त त्यही भएर कुरा बुझौँ भनेर आएको थिएँ म त हिरालाई तपाईँको जिम्मा लगाउन मन थियो सर मलाई म भाइले पढेन भन्ने पिरले गलेर आएको थिएँ तपाईँको कुरा सुनेर त म चित परेँ सर शमशेर नानी हिजो आज हाम्रा नानीहरू त्यति साह्रो आउँदैनन् आयो भने पनि उनीहरूका नानीले चुटेर लगार्छन् मैले उनीहरूको नानीलाई त्यसो त्यसको बदलामा सजाय गर्दा उनीहरू सबै सरहरू र गुरुमा पनि मलाई चारैतिरबाट घेरा हाली हप्की धप्की गर्छन् अझ कुनै कुनै बेला बेकासुर हाम्रा नानीहरूलाई पो यी गुरुमा सरहरू भएर चुट्छन् खोइ मैले त केही गर्न सकिनँ भावविहल भएका हेड सरको अनुहारमा हेऱ्यो शमशेरले बुडा बुढा हेजरका आँखाबाट आँसु नै चुहियो नानी अब जानुहोला के गर्नु परिस्थितिले गर्दा हिजो अस्तिसम्म स्नेह गरेर रा, काखमा राख्नुपर्ने व्यक्तिलाई पनि यही मुखले गई हाल भन्नु परेको छ के गर्नु अहिले क्लास सकेर यिनीहरू सबै मलाई घेर्छन् र सोध्छन् के कुरा गरिस् भन्छन् बुढाको आँखामा पुनः आतङ्कका रेखाहरूको प्रवेश भएको थियो सर म भरेतिर घरमा आउँछु बुढाको आतङ्कमाथि आतंक थप्न शमशेरलाई मन लागेन त्यसैले ऊ चुपचाप उठ्यो र त्यहाँबाट हिँड्यो त्यस बेला घाम राम्ररी फैलिसकेको थियो असोज महिनाको घामको गर्मी अब प्यारो लाग्न लागिसकेको थियो स्कुलको मैदानमा आइपुगेर शमशेरले स्कुलपट्टि फर्किएर हेऱ्यो स्कुलको घामको टङ्कारो किरणले स्कुलको छानो मुस्कुराइरहेको थियो उसको बाले रहर गरेर स्कुलको छानामा च्यादर हारिदिएको कुरा पनि उसको सम्झनामा ताजे भएर आयो रमाइलो ठाउँमा स्कुल थियो स्कुलको पूर्वी सिमानामा उनीहरूकै खेत पर्थ्यो उसका बाले त्यस खेतको आम्दानीमध्ये बिसमुरी धान स्कुललाई दिने गरेका थिए त्यसै अनुरूप पोहोर बा खसेपछि शमशेरले नै हरुवालाई स्कुलको धान पुर्याउन पठाएको थियो आफ्नो घरबाट समेत लगानी गरेको आफ्नै गाउँको स्कुल उसलाई आफ्नै जस्तो लाग्थ्यो अझ ऊ र धनमाया बाहेक सबै भाइ बहिनीहरूले प्राथमिक स्तरको पढाइ यसै स्कुलबाट गरेको पनि यस स्कुलप्रति शमशेरको आत्मीयता गाँसिएको थियो तर आज हेडमास्टरको निरीह अनुहार र भोटेश्वर गुरुआमाहरूको ऊप्रतिको अप्रिय दृष्टि घरिघरि उसको मानसपटलमा आइरह्यो हिरा उसको डरले पनि पढ्नको लागि स्कुलमै बसेको थियो शमशेर भारी मन बोकेर घरतिर लाग्यो उसको मनभित्र नमिठो पीडा भइरहेको थियो त्यस बेलुकी शमशेर गोठबाट फर्कँदा घरमा अत्याधिक शान्ति थियो ऊ सरासर आमाको कोठामा पुगेको थियो आमाको बिस्तारको एक छेउमै हिरा सुतिरहेको थियो हिराको टाउकोमा पट्टी बाँधिएको थियो हिरालाई त्यस्तो अवस्थामा देखेर शमशेर अतालियो धन्न मेरा कान्छाको आँखा फोरेनन असत्ति बजियाहरूले आमाले शमशेरलाई सुनाएर भनिन् र रुन थालिन् अडियो किताब एउटा सुन्ने किताब नेपाली साहित्य आवाजको माध्यम एउटा